उनका वरपरका मानिसहरूमा बुद्धि विवेक केही नभए झै उनको मनमा लाग्थ्यो बन्दरगाहको भन्दा अगाडि गएर अनौठा जहाज वा नागबेली समुद्री छाल हेर्ने रहर उनलाई सधैँ हुन्थ्यो ऊ समुद्री लुटेराहरूले आफूलाई जबरजस्ती जहाजको कर्मी बनाएर सात समुद्र पर लगेको कल्पना गर्थे भने कहिले ठूलो माछा समात्ने जहाजमा बसेर शिकारका लागि गएको सपनामा डुब्थे जब भोक